एकीकृत कम्युनिस्ट पार्टी गठन माधव नेपाल र मविद संविधान लेख्ने क्रममा ज्यादै घनिष्ठता भयो अवमी एउटा पार्टी बनाउने सोचमा लाग्यो मदन भण्डारीसँग पनि यस विषयमा कुराकानी भइ नै रहन्थ्यो वाममोर्चालाई सुदृढ गर्न नसकिने भएपछि विचार मिल्ने पार्टीहरूलाई एकीकरण गरी एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नेतर्फ हाम्रो सोच बन्यो यस विषयमा धेरै अनौपचारिक कुराकानी भयो माले र मार्क्सवादीका नेताहरूको छुट्टा समूहमा कुराकानी गर्ने व्यवस्था मिलायो यसैबीच दुई हजार सत्तालिस कार्तिक तेइस गति नेपाल अधिराज्यको संविधान दुई हजार सत्तालिस जारी भयो देशमा नयाँ स्थिति आयो यो नयाँ स्थितिमा कम्युनिस्टहरूले प्रभावकारी भूमिका खेल्ने हो भने एकीकृत पार्टी निर्माण गर्नुपर्छ भन्ने दुई पार्टीको सोच थियो त्यसै अनुसार दुई कार्तिक चौबिस गति नेकपा माले एकताको नौवधी प्रस्ताव सार्वजनिक गर्नुका साथै माधव नेपाल जीवराज आश्रित र राधाकृष्ण मैनाली रहेको तीन सदस्यीय वार्ता टोली बनायो मार्क्सवादीले पनि कार्तिक 27 गति पार्टी एकताको प्रस्ताव सार्वजनिक गर्यो र वार्ता सुरु गर्न साहना प्रधान केशरमणि पोखरेल र मलाई जिम्मा दियो हामीले समयको सदुपयोग गरी वार्ता सुरु गर्यौँ र मङ्सिरको मध्यतिर दुई पार्टीका बिचमा वैचारिक र सैद्धान्तिक सवालहरूमा मैतक्क्य का कायम रह्यो त्यसपछि हामीले अरू पार्टीलाई पनि समेट्ने गरी रोहितसँग मङ्सिर सात गति वार्ता सुरु गर्यौँ त्यस्तै तुलसीलालसँग पनि वार्ता भयो अब चार पार्टीलाई एकीकरण गरेर एउटा सशक्त कम्युनिष्ट पार्टी बनाउने सम्भावना देखा पर्यो मङ्सिर उन्नाइस गति राधाकृष्ण मैनालीको पाटनको डेरामा चारै पार्टीका प्रतिनिधि भेला भयौँ चार पार्टीका बीमा कुरा हुँदा वैचारिक राजनैतिक र सैद्धान्तिक सवालमा मैतक्य देखा पर्यो एक राय भएकै कुरालाई समेटेर दस्तावेज बनाउने निर्णय गर्यौँ दस्तावेज निर्माण गर्न चारै पार्टीबाट एक एकजना माधव नेपाल नारायणमान विजुक्षरोहित तुलसीलाल अमात्य र मगरी चारजना खट्यौँ समयलाई अत्यधिक ध्यान दिँदै 27 सत्ताइसम्म दस्तावेज तयार पार्न हामीलाई भनियो हामीले लगनशीलताका साथ काम सुरु गर्यौँ चार पार्टीका बीच एकमत भएका कुरालाई लिपिबद्ध गरी दस्तावेज तयार गर्ने जिम्मा मलाई दियो मैले दस्तावेजको मसौदा तयार पारे हामी पार्टी एकीकरण गर्ने काममा उत्साहको साथ लागिरहेका थियौँ के कारणले तुलसीलाल र रोहितमा पहिलेको उत्साह देखिएन अब त उल्टु तुलसीलाल रोहित वर्मा र चौथो महाधिवेशनका साथीहरूले वक्तव्य जारी गरी वाममोर्चाको विघटन भएको घोषणा गरेर संयुक्त वाममोर्चाबाट गएका मन्त्रीहरूलाई सरकारबाट हटाउने माग गर्न थाले यसमा कसको खेल थियो यो अझै खुलेको छैन त्यसबेला कृष्णप्रसाद भट्टराईको बुद्धिमत्ताले सरकार जोगियो उहाँले म प्रधानमन्त्री भएपछि मन्त्री बनाएको हुँ वामोर्चाको विवादले मन्त्रीमण्डलमा कुनै असर पार्दैन भनेर मन्त्रीमण्डलको रक्षा गर्नुभयो चार पार्टीका बीचमा एकता हुने कुरा हराएर गयो अब हामी दुई पार्टीको एकता गर्ने कुरातिर लाग्यौँ मालेर मार्क्सवादीले एकता प्रयास जारी राख्यो मङ्सिर 27 गति एकीकरण सम्बन्धी दस्तावेज तयार भयो अब संगठनात्मक एकीकरण गर्ने सवालमा सहमति कायम गर्न मनमोहन अधिकारी साहना प्रधान मदन भण्डारी र माधव नेपाल गरी चारजना शीर्षस्थ नेताहरू भएको कमिटी बन्यो र त्यस कमिटीले नै एकीकरणको सबै प्रस्ताव ल्याउने कुरा भयो नेकपा मार्क्सवादीको पुछ पन्ध्रदेखि अठारसम्म पोखरामा केन्द्रीय स्तरको कार्यकर्ता बेला भयो त्यसबेलामा भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीका नेता हरकिसन सिंह सुरजित पनि आउनुभएको थियो हामीले मदन भण्डारी माधव नेपाल र जीवराज आश्रितलाई आमन्त्रण गरेका थियौँ हलमा भव्य कार्यक्रम भएर खुल्ला आमसभा पनि गऱ्यौँ पोखराको मार्क्सवादी पार्टीको कार्यक्रमको बेला दुई पार्टीबीच एकीकरण एक गर्ने छलफल अगाडि बढाउने सल्लाह भएर मदन भण्डारी माधव नेपाल र जीवराज आश्रित आउनुभएको थियो तर पोखरामा त दुई पार्टीबीच उनी आँटेको एकीकरण एक प्रक्रिया रोक्ने खेल सुरु हुन थाल्यो यस कुरामा बलराम उपाध्याय अग्रसर देखिनुहुन्थ्यो काठमाडौँमा आएर फेरि प्रयास गर्यौँ मनमोहनजीको ढुलमूल्य नीतिले पनि समस्या बनाइरहेको थियो पार्टी एकीकरण उदा प्रमुख नेता पनि हुने तर एकीकरणका लागि पहल पनि नगर्ने र अडान पनि लुलो हुने स्थिति थियो उहाँको आखिरमा मनमोहन अधिकारी र साहना प्रधान सहमत भएपछि उहाँहरूको प्रयासबाट मार्क्सवादी पार्टीले पार्टी एकीकरण प्रस्तावलाई अनुमोदन गर्यो यसमा पार्टीका युवा साथीहरूले पनि ठुलो योगदान पुर्याए एमालेका साथीहरू त एकीकरणका लागि अघि बढ्नु भएकै थियो काठमाडौँको डल्लु चण्डोलको कञ्चनजङ्घा बोर्डिङ स्कुलमा नेकपा मालेको केन्द्रीय कमिटिको विस्तारित बैठकले एकता प्रस्तावलाई पारित गर्यो त्यस बैठकमा मनमोहन साहना र मलाई बोलाइएको थियो मनमोहन र साहनाले बोल्नुभयो मलाई पनि बोल्न भन्नुभएको थियो मैले मनमोहन र साहनाले बोलेपछि मैले बोल्नु पर्दैन भने तर मदन भण्डारीले कर गरेर केही बोल्नुहोस् न भन्नुभयो मैले बोल्ने क्रममा मार्क्सवादी र माले पार्टीको एकीकरणबाट निर्माण हुने कम्युनिस्ट पार्टी नै कम्युनिस्ट आन्दोलनको मूल प्रभाव हुनेछ यसले देशका तीन चौथाइ कम्युनिस्टहरूलाई समेट्नेछ भने यही मूल प्रवाहको कुरालाई जोड दिएर मदन भण्डारीले भरतमोहन कमरेडले देशका तीन चौथाइ कम्युनिस्टहरूलाई समेट्छ भनेर कुन हिसाबले भन्नुभयो तर निश्चय नै हो यो एकीकरणपछि बन्ने पार्टी नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुनेछ भन्नुभयो मार्क्सवादी र माले दुवै पार्टीको सल्लाहअनुसार पाटनमा सिद्धलाल सिंहको घरमा दुई पार्टीको केन्द्रीय कमिटिको संयुक्त बैठक भयो त्यहाँ एकीकृत पार्टीको घोषणापत्र र विधान पारित गरियो पार्टीको नामका विषयमा केही समस्या भयो यो समस्या समाधान गर्न दुवै पक्षका वार्ता कमिटीमा रहेका सदस्यहरू बस्यौं हाम्रातर्फबाट नेपाल कम्युनिष्ट पार्टी मात्र राखौँ भन्ने प्रस्ताव थियो तर मालेका साथीहरूले नेपाल कम्युनिष्ट पार्टी एकीकृत ग्र माले राखौँ भन्नुभयो उहाँहरूले माले नाम लोकप्रिय छ हामी छाड्न सक्दैनौँ भन्नुभयो साहना प्रधानले नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी र लेनिनवादी लेखौँ भन्नुभयो त्यही कुरा पारित भयो निर्वाचन आयोगमा दर्ता गरिएको हाम्रो पार्टीको घोषणापत्रमा एकीकृत मार्क्सवादी लेनिनवादी नै लेखिएको छ पछि बोल्दा बोल्दै एमाले भयो बोलेट पनि दुवैतिरका बराबर सदस्य रहने गरी बनाइयो मनमोहन अधिकारीले अध्यक्ष र मदन भण्डारीले महासचिव बनाउने राय सल्लाह भयो त्यसै अनुरूप अठाइस सदस्यीय केन्द्रीय समिति गठन भयो त्यसपछि केन्द्रीय कमिटीले दस सदस्यीय पोलिट ब्युरो चुन्यो महासचिवको कुरामा फेरि समस्या आयो सिपी मैनालीले महासचिवमा मनमोहन अधिकारीको नाम प्रस्ताव गर्नुभयो कुरा र सल्लाह एउटा तर प्रस्ताव अर्को चुप लागेर बस्नुभयो यो त सम्झौता र समझदारीको बर्खिलाप भयो मलाई मदन भण्डारीले एकातिर बोलाएर भन्नुभयो यो त समझदारी विपरीत कुरा भयो पार्टी बन्यो ठिकै छ अधिवेशन गरौँ जे त होला मैले जी र साहनाजीलाई छुट्टै राखेर रा कुरा गरे र हामीले सहमति उल्लङ्घन गर्नु हुँदैन भन्ने कुरा भयो पछि मनमोहनजी अध्यक्ष र मदन भण्डारी महासचिव निर्वाचित हुनुभयो सीपी मैनालीले मौका छोपेर मालेकालको आफ्नो रिच पोख्न खोज्नु भएको रहेछ जे होस् उहाँको प्रस्तावलाई कसैले वास्ता गरेन इसीरी दुई हजार सत्तालीस पुस एगार गति कम्युनिस्ट पार्टी मिल्सवादी को एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी एकीकृत मक्सवादी लेनिनवादी को घोषणा करो ने राजनीति नेकपा नेकर्माण के नया राजनीतिक अध्याय सुरू गये